अर्पण एक सय चार थुप्रो पाहाज मेगाहरूसँगै इन्टरनेट अनलाइनमा डब्लू डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपी मार्फत एकैसाथ सुनिरहनु भएको दिउँसो दुई दिय बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म अनिता अरियाल नेकपा एमाले केन्द्रीय कमिटिको बैठक बस्दै सङ्घीय समाजवादीका वरिष्ठ उपाध्यक्ष विजय सुब्बा सहितका नेताहरू आज एमालेमा फर्का नेपालमा इबोला भित्र नदिन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्पेश राख्दै इबोला भाइरस देखिएका मुलुकबाट स्वदेश फिर्ता हुने नेपालीलाई विमानस्थलमा स्वास्थ्य परीक्षण गरिने आफूलाई पदबाट हटाउन अदालतले आदेश दिनुपर्ने इराकका कार्यवाहक प्रधानमन्त्री नुरीआर मल्लिकीको भनाई ब्राजिलको साओपाउडो राज्यमा भएको जहाज दुर्घटनामा राष्ट्रपति चुनावका उम्मेद्वार कम्पोजसहित चारजनाको ज्यान गयो सोलह वर्ष मुनि जीवन यापन तथा गुजारना का समाचार विस्तारमा प्रधानमन्त्रीको स्वास्थ्यका कारण केही काम हुन नसकेको भनी टिप्पणी भइरहेका बेला प्रधानमन्त्री एवं कंग्रेस सभापति सुशील कोइरालाले आफ्नो भेटवार्तालाई तीव्रता दिनुभएको छ केही दिनदेखि वहाँले लगातार पार्टीका सांसद तथा अन्य दलका नेताहरूसँग भेटवार्ता जारी राख्नु भएको छ विभिन्न क्षेत्रका सांसदहरूसँग वहाँले सामूहिक रूपमा छलफल गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभएको छ प्रधानमन्त्री एवं कंग्रेस सभापति कोइरालाले आज बिहान पनि पार्टीका प्रभावशाली नेताहरूसँग पार्टीको गतिविधि र सरकारको काम कारवाहीका बारेमा छलफल गर्नुभएको छ प्रधानमन्त्री कोइरालाले छब्बीस सभासदको मनोनित संसदीय समितिका सभापति राजन चयन संविधान निर्माणका विषयमा सांसदहरूको धारणा बुझ्नु भएको छ यसैबीच आज ब्राह चार बजे मन्त्री परिषदको बैठक बस्ने भएको छ आजको बैठकमा प्रहरी अतिरिक्त महानिरीक्षक बडुवा राजूत नियुक्ति लगायतका विषयमा छलफल हुने स्रोतले बताएको छ सङ्घीय समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष विजय सुब्बा एमालेमा फर्किनुहुने भएको छ सुब्बा एमाले फर्किएको औपचारिक घोषणा अबको केही एमाले केन्द्रीय कार्य बल्खुमा गरिनेछ सुब्बाले जुन उद्देश्यका लागि पार्टी बनाइएको थियो त्यही अनुसार काम भएन त्यसैले म एमालेमा फर्किएँ भन्नुभएको छ एमालेमा सुब्बालाई पोलेट सदस्य बनाउने तयारी भइरहेको छ सुब्बा एमाले छोड्नु अघि पोलेट सदस्य हुनुहुन्थ्यो सुब्बाले संघीय समाजवादी पार्टीमा अपारदर्शी ढङ्गले काम भइरहेको विचार निर्माणमा स्पष्टता नभएको उद्देश्य काम नभएकाले बस्नु उचित नलागेको बताउनु भएको छ सुब्बासँगै संघीय समाजवादी पार्टीका केन्द्रीय सचिव मिना गुरुङ र केन्द्रीय सदस्य चन्द्रलाल छेपकाकी मगर पनि एमालेमा फर्कँदै हुनुहुन्छ यस्तै नेकपा एमालेको केन्द्रीय कमिटिको बैठक आज बस्दैछ आजदेखि बैठकमा नौ महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज संगठनात्मक प्रस्ताव र विधान संशोधनको प्रस्तावका विषयमा छलफल हुनेछ हिजो बैठक स्थगन गरी ती प्रस्ताव केन्द्रीय सदस्यहरूलाई वितरण गरिएको थियो सदस्यहरूले अध्ययन गरेपछि आज त्यस विषयमा छलफल हुने एमाले स्रोतले जनाएको छ एमाले केन्द्रीय सदस्य कृष्ण गोपाल श्रोष्टका अनुसार आज बसने बैठकमा प्रतिवेदनलाई अन्तिम रूप दिन केन्द्रीय सदस्यबाट सुझाव लिने जनाइएको छ दुई दिनदेखि लगातार वर्षा भएपछि मुलुकका विभिन्न क्षेत्र प्रभावित भएका छन् भने बाढ़ी पहिरोका कारण जाजरकोटमा दुईजनाको ज्यान गएको छ जाजरकोटको साक्लामा पहिरो जाँदा जयलाल बोहराको घर बगाएको छ घर बगा हुँदा श्रीमती नौमती र छोरा नवराजको ज्यान गएको छ भने अन्य तीनजना घाइते भएका छन् घटनास्थलमा स्थानीय उद्धार कार्य जारी राखेका छन् उता लगातारको वर्षका कारण महोत्तरी र धनुषाको सिमानामा रहेको रातोखोराको पुल भाँसिएपछि गैरातीबाटै पूर्व राजमार्ग अवृद्ध बनेको छ पक्की पुल भाँचिएपछि पश्चिम अन्तर्गत धनुषाको लालगढमा र महोत्तरीको बर्दिवासमा संयौँ सवारी साधन रोकिएका छन् यस्तै गत मङ्गलबारदेखि परेको अविरल वर्षाले जनकपुर हिलामे भएको छ सा। सडक तथा नाला जीर्ण भएका कारण पानीको उचित निकास नहुँदा जनकपुर बजार जलमग्न भएको छ वर्षाको कारणले जनकपुरको प्रमुख बजार क्षेत्र भानुचोक मिल्स एरिया कदमचोक देवीचोक जिरो माइल लगायतको आसपासमा सडक जलमुग्न हुनुका साथै हिलामे भएको छ यस्तै जनकपुर अञ्चल अस्पतालको आकस्मिक उपचार कक्षमा एक सम्म पानी जमेको छ कतिपयको घरमा समेत पानी पसेको छ ढलको उचित निकास नहुँदा वर्षाको समयमा सामान्य पानी पर्दा नगर क्षेत्रभित्र पानी जम्मे र हिलामे भएपछि सर्वसाधारणलाई हिँड्डुल गर्न समेत समस्या भएको छ नगर हिलामे भएपछि बजार क्षेत्रमा सर्वसाधनको चहल पहल पनि कम भएको छ नगरपालिका तथा जिल्ला विकास समिति धनुषाले पानी निकासका लागि निर्माण गरिएको ढलमा फोहर जम्मा गर्ने स्थलको रूपमा परिणत हुँदा पानीको निकास बन्द भई सड़कमै पानी जम्ने गरेको बताएका छन् वर्षाकै कारण जनकपुरको एकमात्रै रङ्गभूमि मैदान बाह्र बिघा पनि अहिले जलमग्न भएको छ व्यवस्था संसदमा विनियोजन विधेयक माथिको छलफल जारी छ आज पनि मन्त्रालयगत शीर्षकमा विभिन्न विषयमा छलफल हुनेछ हिजो विनियोजन विधेयक दुई हजार अन्तर्गत कानुन न्याय सभा तथा संसदीय मामिला मन्त्रालय र शान्ति तथा पुनर्निर्माण मन्त्रालयका विभिन्न शीर्षकमा छलफल भएको र आज बाँकी मन्त्रालयमा छलफल हुनेछ कुन मन्त्रालयका विषयमा छलफल गर्ने भन्ने टुङ्गो संसद बैठक अघिको कार्य व्यवस्था समितिले टुङ्गो लगाउनेछ आज शून्य समय विशेष समय र ढ्याप्यापे समय नदिएर छल बजेटमा छलफल केन्द्रित गर्ने तयारी भएको छ सरकारले नेपालमा इबोला भित्रन नदिन संक्रमण फैलिएका देशबाट आउने पर्यटक एवं स्वदेश फर्कनेलाई कम्तिमा तीन सत्ता निगरानीमा राख्ने कामसँगै आजबाट अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेक्स विश्व स्वास्थ्य संगठनले विश्वव्यापी इबोला महामारी घोषणा गरेको छ दिनपछि नेपालले पनि यस्तो निर्णय गरेको छ नेपालमा इबोला भाइरस नदेखिए पनि थुप्रै नेपाली ती देशमा रहेको र भारतसँग खुला सीमा नरहेका कारण पनि रोग भित्र नसक्ने उच्च जोखिम रहेको निष्कर्षसहित सरकारले बहुनिकायको समन्वयमा विभिन्न रणनीति तय गरेको छ इबोला भाइरस देखिएका मुलुकबाट स्वदेश फिर्ता हुने नेपालीलाई विमानस्थलमा स्वास्थ्य परीक्षण गरिने भएको छ गायक तथा सङ्गीतकार सरोज गोपाल वज्राचार्यको गैराती निधन भएको छ पोखरा उपमहानगरपालिका एक बगर निवासी बज्राचार्यको हृदयघातका कारण निधन भएको हो त्रिसठी वर्षीय बज्राचार्य मधुमेहबाट पीडित हुनुहुन्थ्यो गायक बज्राचार्यले गाउनुभएको देवराली उकाली चढेर नक्कलीलाई भगाइ लगेको झिल्केले करोडौँ मुटुहरूको एउटै लगायतका गीत जनमानसमा चर्चित छन् उहाँका एक छोरा एक छोरी र रह, श्रीमती रहेका छन् बज्राचार्यले पोखराको पहिलो माछा पुस्रे एफएमका संस्थापक स्टेसन म्यानेजरको रूपमा दस वर्ष काम गरिसक्नु भएको छ त्यसै गरी रेडियो नेपाल नगर प्रशिक्षण केन्द्रमा पनि उहाँले काम गर्नुभएको थियो उहाँको आजै अन्तिम संस्कार गर्ने तयारी भएको छ वासस्थान विनाश र चोरी शिकारका कारण नेपालमा छत्तिस प्रजातिका चरा सङ्कटमा परेका छन् संरक्षणको क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था आइयुसिएनका अनुसार नेपालमा पछिल्लो पटक लोभीपापी गुड सङ्कटमा परेको छ संसारभर पैँतिस हजारको हाराहारीमा रहेको लोभीपापी गुड नेपालमा भने एक हजारको हाराहारीमा रहेको चराविद डक्टर हेमसागर बरालले जानकारी दिनुभएको छ त्यस्तै नेपालमा फुस्रो टाउके हलेसो कर सुगा गलाफी टाउके सुगा र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 अब पालो अर्पण जनावाजको अर्प जनाआवाजमा हाम्रो प्रश्न छ रत्नगर नगरपालिकाले पछिल्लो पटक सडक विस्तार र सार्वजनिक जग्गा सीमाङ्कन गरी सार्वजनिक गर्ने अभियान चालेको प्रति तपाईँको विचार के छ ए सकारात्मक कदम पी कर्तव्य हो र कार्यान्वयनमा चुनौती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 अब पालो ट्राफिक खबरको यति बेला नानगढौ हेटौँ बीरगञ्ज सडक खण्ड खुला छ त्यसै गरी नानगढ मुगलिन मुगलिन नौबिसे काठमाडौँ सडक खण्ड मुगलिन दमौली पोखरा सडक खण्ड र नानगढ परासी बुटमुल सडक खण्ड पनि खुल्ला छ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 चिबन जिल्लाको आजको अधिकतम र न्यूनतम एक्काइस डिग्री पूर्वानुमान महाशाखाले जनाएको छ आज दिनभरि पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छेतीबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ राज्य में जहाज दुर्घटना राष्ट्रपति चुनाव का उम्मीदवार एडो आडो कंपोज सहित सात जना को जानक दुर्घटना में कंपोज वहां चुनावी अभियान फोटोग्राफर प्रेस सलाहकार विमानालक सहित सातजना जान गुमा बीबीसी गुवारुजा विमानस्थलतर्फ जाँदै गर्दा कम्पोस चढेको जहाज साउ पाउलो राज्यको सान्तो सहरमा खराब मौसमका कारण दुर्घटनामा परेको हो ब्राजिलका राष्ट्रपति डिल्मा रुसेफले तिन दिने राष्ट्रिय शोकको घोषणा गर्नुका साथै चुनावी अभियान अन्तर्गतका कार्यक्रम रद्द गर्नुभएको छ चुनावमा आफ्ना प्रतिद्वन्द्वी रहेका कम्पोस्टलाई महान राजनीतिक नेता भन्दै राष्ट्रपति रुसेफले शोक व्यक्त गर्नुभएको छ उनापचास वर्षका कम्पोस उत्तर पूर्वी राज्यको पूर्व गभर्नर रहनु भएको थियो इराकका कार्यवाहक प्रधानमन्त्री नुरियाल मल्लिकीले आफूलाई पदबाट हटाउन अदालतले आदेश दिनुपर्ने बताउनु भएको छ उहाँले अदालतको आदेश बिना पदबाट नहट्ने प्रश्न पार्नु भएको छ इराकी राष्ट्रपतिले मल्लिकीका प्रतिद्वन्दीलाई सरकार गठन गर्न आदेश दिने निर्णय गरेपछि उहाँको भनाई सार्वजनिक भएको हो प्रधानमन्त्री मल्लिकीले टेलिभिजनमा साप्ताहिक सम्बोधनमा सरकार निरन्तर रहने आफूले पुष्टि गर्ने र संघीय अदालतको निर्णय नभइकन सरकार प्रतिस्थापित नहुने जिकिर गर्नुभएको छ दुई पदावधि प्रधानमन्त्री भएका मल्लिकी राष्ट्रपति फुआद मासुमले दाबा पार्टीका सदस्य हैदर है अल आबादीलाई सरकार गठन गर्न अनुमति दिएर संविधान उल्लंघन गरेको आरोप पनि लगाउनु भएको छ सन् दुई हजार एघारमा प्रधानमन्त्री मल्लिकीले आफूले तेस्रो कार्यकाल नखोज्ने बताएका थिए मुनिको एसएसी प्रिमियर क्रिकेटमा नेपालले थाइल्यान्डमाथि दस विकेटको शानदार जित हात पारेको छ मलेसियाको सेलाङ्गोर टर्फ क्लबमा क्लब कलालामपुरमा थाइल्यान्डले दिएको उनापचास रनको लक्ष्य नेपालले बिना क्षेत्री भेटायो नेपालको जितमा सुशान्त सिंह पच्चिस र रवि शाह सोह्र रन जोडेर नट आउट रहे टस हारेर पहिले ब्याटिङ गरेको थाइल्यान्ड 48 रन जोडेर अल भयो नेपालका स्पिनर जितेन्द्र ठकुर एक्लैले पाँच विकेट लिए नेपाल सुमित महर्जनको कप्तानीमा मैदान उर्लिएको छ भदौ चार गतिसम्म चल्ने प्रतियोगितामा नेपाल र थाइल्यान्डसहित मलेसिया ओमान सिङ्गापुर र बहरयन सहभागी भएका छन् नेकपा एमाले केन्द्रीय कमिटिको बैठक बस्दै सङ्घीय समाजवादीका वरिष्ठ उपाध्यक्ष विजय सुब्बा सहितका नेताहरू आजमा फर्का नेपालमा यी बोलाभि भित्र नदिन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क राख्दै यी बोला भाइरस देखिएका मुलुकबाट स्वदेश फिर्ता नेपालीलाई विमानस्थलमा स्वास्थ्य परीक्षण गरिने आपूला पदबा हटाने अदालत ने आदेश द्वर्ने ईराक का कार्यवाहक प्रधानमंत्री नूरी अल को भनाई ब्राजिल के साउ पाउलू राज्य में जहाज दुर्घटना में राष्ट्रपति चुनाव का उम्मीदवार सहित सात जना जान गए सोलह वर्ष मुनी को एस प्रीमि क्रिकेट में थाईलैंड मश विट को शानदार जीत बजे यस yes, yes, समाचार को साथमा शिखर हार्डवेयर लखनऊ पुरानो कर्मचार्य